यथा शक्ति भगवानको सत्ता भगवानका विलक्षण विभूतिहरू तिनको अलावा यो सृष्टिमा अरु के छैन यो सृष्टि भन्नु नै भगवान नै यस रूपमा रूपान्तरित गर्नु भएको हो वास्तविक रूपमा अर्थ देखिँदैन बनारसमा पढ्दथे का भयो कि वृन्दावन कुण्ड भन्ने ठाउँमा बडो सुन्दर उद्यान थियो त्यस बेला पुष् पुष्प बाटिका थियो फुलबारी त्यहाँ एकजना मस्त राम बाबाले गाएको त्यो पङ्क्तिमा जिन्दगी भर कहिले बिर्सिरहेको छैन अहिलेसम्म त्यसले गर्दादेखि यादसम्म बिर्सिँदैन यो कहिले पनि आत्मा एकता र लिएर महात्माले गाइरहेका थिए आफ्नो अनुभूति सुनाइरहेका थिए न न तेरी तेरी है, देखता हूं उधर हौ उर ती तुलसी राष्ट्री महाराज भन्नुहुन्छ हरि हरि जगद, तो जगतो संसारी मलाई सदा संसार देखिन्छ जीवन बनाउने सौभाग्य पाएका छन् त्यो अन्तर्ज्योति दृष्टिमा खुलेको मानव भएर प्रभुरा गरेर केही कमाउँदा पनि उहाँकै सेवामा लगाउन सक्ने भावना गरेर दृष्टिवालाहरूले दे। संसार देखिरहेका हुन्छन् संसारी दृष्टिले तर महात्माहरू प्रभुमा यत्र कतीमा कुरा पनि भएर देखिन्छ कहीँ सन्थनाहाट छ सूर्यका किरणको एकदम बालुवै बालुवा भएको क्षेत्रमा सूर्यका किरण परिराखेका छन् त्यहाँ एउटा सन्थनाहाट देखिन्छ बिचरो प्यासो मृग कहाँ पानी पाइएला भनेर भाउता लिँदै गऱ्यो अृग जान्छ र त्यही सन्सनाहाटलाई देखेर हो लो त्यहाँ रहेछ पानी त्यहाँसम्म पुगेन त पानी पाउँछु भनेर त्यहाँ पुग्छ तर त्यो सन्सनाहाट जति अघि बढ्छ उति ऊ पनि बढ्छ त्यो सन्सनाहाट पनि गर्दै गर्दै जति मृग लड्दै गाई बुझो त्यति त्यो सन्सनाहाट पर पुग्छ त्यहाँ चाहिँ रहेछ भन्छ त्यहाँ चाहिँ रहेछ भन्छ त्यो तातो बालुवामा दौडिँदा दौडिँदै काहीँ नपाई बिचरो लडिजान्छ भाइमा यस्तो अवस्था त्यही जीवन फाल्दैछ त्यहाँ पानी त्यहाँ पानी सय रुपियाँले पनि गुजारा चलिराखेकै थिए तर दाएँ बायाँ हजार हजार कमाउने देखा परे अब त हजारवाला पो हुनु पर्थ्यो त सयवालाबाट तन्किरहने भयो भनेर हजारको बासना जागो लाग्दै जाँदा हजार पनि कमाउने भयो तर देख्दै जाँदा लखपतिहरू पनि देखा परे हो लखपति हुनमा पो आनन्द त ल अब लखपति आन्दो त्यो मृगले पर परत त्यो सन्तनाट देख्दै पानी त्यहाँ छ भन्दै डगर्दै गरे नै विश्राम पनि छैन अब लखपति भएपछि त विश्राम पनि मिल्ला शान्ति पनि मिल्ला भनौँ धनीभित्र चलेर आउँछ धनीभित्र अनेक प्रकारका कुराहरू फैलिएर आउँछन् उसले चाहेको विश्राम त ता कति टाढा छ कति ला ति बाहिर दौड लगा झन भडने ध वैभव प्रति मनको तल तल झन भडने पूर्ण शान्ति सुखद सहारी शरणागति विनन्त सत्सङ्गति विनन्त जो सुख मिलो गछ हरि भजनमा जो सुख त्रिभुवन माथका जो सुख मिल जति जति बाहिर दौड लगायो सुखको आशा त्यो प्यासै मात्र बनिरहने जति जुटायो मनको तल तल झन बढ्ने लघपति भव विश्राम लगाउनु हुँदैन करोडपतिको भावना जात छ भ्याइ न भ्याक मरेर त्यतिकै गर्दा गर्दै एकदिन जाने जना अनि थाहै नपाई भित्रहरू लडिरहन्छ त्यसैले त्यही हो भारी मृदा मेथा विनिमय त्यस्तो वास्तवमा त्यो पानी नै नभएको ठाउँ पनि त्यो सूर्यका कान किरणले त्यो तेजको तातोपनले कन्सनाहट निस्छ त्यसलाई पानी भन्दै दौड्दै गर्छ छैन त्यहाँ पानी तर पानी देखिन्छ नभाल त्यसै गरी दलदलै दलदल भा पुगो परबाट खेल्दा धर्ती जस्तो देखिन्छ जमिन जस्तो तर दलदल दल हुन्छ फ मान्छे त्यसमा जमीन न जमीन देखिने पानी न पानी देखिने यहां स्थिति भगवान को माया मैया बल्स देखा पर्थन बच्चों नी वृदाम यथा विनिमय यमृा त्रिगुणमयी प्रकृतिको सत्यगुणी रजोगुणी चमोगुणी सारा उसका प्रकृतिका चेष्टाहरू जुन गुणातीत भगवानको सत्ताभित्र ती नभएका परिवर्तनशील अहिले एउटा छ घरे अर्को छ बदलिरहने त्रिगुणहरूका खेलहरू ती पनि सत्य जस्ता नजर आउँछन् आफू सत्यहरू हुनुहुन्छ भगवान् उहाँको आश्रयमा यी असत्य हुन् बदलिने हुन् क्षणभागुण हुन् र पनि देखि देखा पर्नु हुन् साँच्चिकै हुन् जस्ता भन्नुहुन् यत्र त्रिसर्गाम आफ्नो उज्यालो छरेर आनन्दमय प्रकाश फैलाइदिएर परम सुखको अनुभूति गराउनुहुन्छ त्यस्तो भगवान श्री हरिको म शरणमा पर्छु भनेर भन्नुहुन्छ जग्त गुरु भक्तवत्न को अब दोस्रो श्लोकमा जगत गुरु भन्नुहुन्छ यदि साँचो धर्म कसैलाई चिन्न मन लागे धर्म संसारभरि सप्त घर सजिलो छ अरे तर अर्काको उन्नति देखेर पनि नजलिकन बस्न मुस्किल पर्छ ईर्ष्य दाह नहुनु अति ठुलो उपलब्धि भयो बडे बडे महात्माहरू पनि आफ्ना नगिक आएर महात्मा भन्न आँटो भने ए यो आएछ अहिले हेरौँला नै पनि हिँड्छौँ यहाँ बिसौँ वर्ष भइसक्यो अब लाग त्यतिकै छ अब यो आएर हामी कहाँ हुन दिन्छौँ हेरौँला भन्न थालि सबै त छोडेर घर परिवार बन्धु बान्धव तमाम नाता ममता साराका सूत्रहरू तोडेर गएका छन् तर उहाँको अब तर त्यो सबै विकृतिबाट मुक्त धर्मको मानाबाट माथि उठेका महात्माहरूले भक्तहरूले उपसना गरिएको अवलम्बन गरिएको त्यो परम धर्म भागवतमा यो परम धर्मको आश्रय जसले लिए भागवतलाई नृत्य सुने त्यस भक्तका हृदयलाई त भगवानले आफ्नो मन्दिर तुल्य बनाइदिनु छोडेर जानुहोस् प्रभु भयो अब भनेर भक्तले झर्किएर भनेको छ भने पनि भगवान् छोड्नै सक्नु भक्तवत भगवान् भक्तानुकम्पी भगवानको भक्तहरूमाथि त्यति कृपा छ भन्नु भक्तले नित्य हरिक भागवत कथा, कथा सुन्दा सुन्दा आफ्नो हृदयलाई यस्तो रूपमा परिणत गर्न सक्छ जो प्रभुको मन्दिर तुल्य हुन्छ र मन्दिर पनि कति प्रिय भने प्रभुले आफ्ना हृदय कमलमा भगवानलाई महानिसकेर एउटा मार्मिक कुरा भगवान् भन्नुहुन्छ हेर श्रीमद् भागवतका श्रवण गर्न बसेका भक्तजनहरू याद राख्नु श्रीमद्गवत के हो भन्ने कुरा राम्ररी बुझ्नु यो रस हो रस रश। सारा वेद रूपी कल्पेका फलको रूपमा श्रीमत भागवत छन् र कुनै पनि रूखमा फलहरू लागेका भने त्यसो फल कुन चाहिँ मिठो भनेर तिनीहरूलाई करिग भने जाँच्नु पर्यो भने पहिला गएर सुगाले जुन चाहिँ ठुङ्छ हो त्यति सबभन्दा मिठो फल हुन्छ यसलाई पनि सुखदेव स्वामीले पहिला सुगाले स्वामी भगवान् कृष्णका रत्नको सुन्दर पिजामा लिला सुख नामले सुगाको रूपमा सुखदेव स्वामी रहनुहुन्थ्यो ललिता विशाखा रङ्गदेवी सुदेवी आदि सखीहरूले नृत्य प्रति चारो पाउँथे पानी पियाथे ती लिला सुखलाई जब प्रभुको धराधाममा अवतरण हुन लागो लिला सुखलाई पनि उत्सुकताले प्रेरित गर्न थालो म पनि त जाउँ हेर प्रभु जानु हो सवारी भृन्दावनमा धरतीमा धराधाममा भगवानको सँगसँगै वृन्दावन धामको पनि गमन भयो त्यहाँ त्यसपछि सारा लिला परिकरहरू गए भगवानको सखाहरू सखीहरू पनि अवतरित भए म मात्र यहाँ किन एक्लो रह आनन्द नलिएर म पनि त्यो भगवानका माधुरीमा लिलाहरूको रसा स्वादन गर्न सक्छु नि भनेर लिला सुखलाई जाउँ कि जाउँ जस्तो भइराखेका थियो सखिहरूले चारो खुवाउन पानी पिउनको लागि ढोका खोलेको बेलामा मौका छोपेर लिला सुख निस्किनु भयो र सुगाको रूपमा उठ्दै उठ्दै जाँदै हुनु मर्तलोतिर आउने संकल्पले जाँदा जाँदा कैलाश पुग्नु भयो